नमस्ते साथीहरू शैली थिएटर रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा यहाँलाई स्वागत छ म नारायणी खड्का हरेक सोमबार चाहिँ आज पनि नयाँ भाग लिएर आइसकेकी छु आज चौबाटोको सन्ताउन्नौ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ नवीनको कुरालाई लिएर वर्षा र मिलनबीच मनमुटा बढेको बढै छ वर्षाको पनि सारा र पवित्रा बाहेक यो कुरा भन्ने अरू कुनै छ र उता सन्तोषले कलेजमा लडेर खुट्टामा चोट लागेको त भन्यो तर कलेजलाई त केही थाहै रहेनछ पवित्रलाई चिन्ता लाग्दैछ सन्तोषको तर चिन्ता त वर्षालाई पनि छ आफ्नो सम्बन्धको अब नाटक कसरी अगाडि बढ्छ आउनु सुनौ कस्तो तातो घाम लागेको है ए चिसो घाम पनि हुन्छ तातो भएको भने के अशुद्ध बोल्ने त अनि मलाई यो बोल्दाखेरि ग्रामर सच्याइदिने मान्छे जस्तो मनमा पनि कोही पनि छैन कि बोलेको कुरामा ध्यान दिनु छैन यसले ग्राम कहिले बिगार्ला र सच्याउला भनेर बस्ने <laughs> सरी सरी अब सच्याइदिनु मेरो एउटा साथी थियो क्या तिमी जस्तै ए भेटाइदियो त अनि उसको र तिम्रो चाहिँ जोड मिल्थ्यो तिम्रो र त ग्रामर बाहेक अरू कुरै हुन्न थियो होला है बासविद भनिन्थ्यो नि त बन्ने हो बोलाइदिउँ भो अहिले त भेटौँला कुनै दिन अनि म चाहिँ सुटुक्क भएको छु ल म थाहा पाइहाल्छु नि अँ खुबै एकअर्काको ब्याकरण सुधार्दैमै फुर्सद हुन्न होला भयो छोडिदेऊ गरी छैन अँ ज्याकेट खोल्छु म त बदाम चाहिँ फर्काएर लाने हो खैरहेको त खै सकेको अनि तिमीले खाएको छैन होला अनि कसले खाएको छ कसले खायो नि त बोक्राहरू थाहा भइहाल्यो नि ल हेर् त मेरो बोक्रा कति धेरै छ तिम्रो बोक्रा होइन बदामको बोक्रा <laughs> अहिले मारिदिन्छु <जुमाने>। म <laughs> अनि खै तिम्रो बोक्रा यति हो तस बोक्रा पनि खायो भन्न लागेको होला मैले पढेको छु क्या अक्टोबर बिरुबलको लिचीको कथामा यो डाँडाको नाम हो <laughs> ना ना ना? ना के होला है सारा डाँडा त्यस्तो त मरेको मान्छे गाड्यो भने मात्रै भन्छ म मरेको हेरेर मन छ तिमीलाई त्यस्तो कहिले पनि बोल्नु भन्न झोपो गरेको त झोप पनि कहिले नगर्नु यस्तो किन छोड्यो के भयो किन स्याड भएको के होइन सुन्तला ल्याऊ न सुन्तला खान नाइके के हो कुरा भन न पहिला मेरो साथी थियो मेरो एकदम मिल्ने साथी अनि होस् छोडिदिउ पछि भनौँला तिमीलाई भन्न मन छैन भने इस ओके आई जस्ट थिङ्क सेयरिङ थिङ्स क्यान हेल्प टु ओपन अप आइ एम सरी यो कुरो आएपछि इट्स इट्स भेरी स्याड आइ नो एन्ड इट वाज अल माई फल्टर फल्ट तिमीलाई थाहा छैन है मैले एक वर्ष लस गरेको दुई वर्षै भनौँ न म अर्कै कलेजमा पढ्थेँ इलेभेनमा इलेभेनको प्रिवर्ड सकेपछि बोर्डलाई पढ्न थाल्नुभन्दा अघि घुम्न जाने भनेर हामी सुकुटे गएको थियौँ तिमीलाई थाहा छैन सुकुटेबिच त्यो सिन्धुपाल्चोकको गएको त छैन तर फेसबुकमा फोटोहरू चाहिँ देखिरहन्छु आशिषको घरमा मम्मी एक्लै हुनुहुन्थ्यो अलिअलि सन्चो पनि थिएन मम्मीले नजा भनिरहनु भएको थियो अनि अब हाम्रो चाहिँ ज्ञान नै थियो छ सातजनाको आशिष एकदमै राम्रो गाउँथ्यो उ नभई मजा नहुने म आशिषकै घर गएँ अनि मम्मीलाई ढाँटेर सुकुटे जाने ग्यान्ल भयो मेरो घरमा पढ्न जाने भनेर लगेँ गएर मस्त फुटबल खेलियो चैतमासको खोला धेरै ठुलो थिएन खोलामै हामी पौडी पनि खेल्यौँ राती खोला खोलाेउ बसेर बिहार सियर खायो, नाचियो रमाइदो भयो एक बजिसकेको थियो रातिको अरूहरू अब सुत्ने भन्दै थिएँ मलाई चाहिँ अलि धेरै लागेको थियो मले थोरै खाए पनि एकदम झिरो लागिहाल्छ क्या मैले गर्मी भयो भनेर फेरि पौडी खेल्न भने मसँगै अरूहरू पनि आएँ आशिष पनि आयो हामी हामी फर्केर बिचमा त आयौँ ऊ आएन रो कति बेला बगायो थाहै भएन केही आवाज पनि सुनिएन आवाज मात्रै सुनेको भए पनि बचाउन सकिन्थ्यो होला घरमा <laughs> ढाँटेर कर गरेर त लगे लगेँ राति औढी नखेदिकन खुरुखुरु सुत्न गएको भए आछा आशिष जिउँदै हुन्थ्यो गीत गाइरह हुन्थ्यो मेरो छेउमा त्यो त तिम्रो बसको कुरा पनि त थिएन नि उसले अब जान लेखेको मैले त्यति पौडी खेल्न नजाऊँ भनेको भए अब तिमीलाई त्यस्तो हुन्छ भने के थाहा त मलाई सुरुदेखि नै कस्तो कस्तो त लागिरहेको थियो ड्रिङ्क गर्दा पनि त्यो दिन मलाई धेरै झुमो बनाइरहेको थियो एकताल सुनको सिमा डाइब नहानी सुत्दै सुत्दिनँ सुत्न पनि दिन्न बनायो मैले ए... मलाई त केही याद पनि छैन त्यसो भनेको <laughs> मेरो मम्मी भन्नुहुन्छ नि पाकेको खेललाई कसैले पनि टार्न सक्दैन रे अब उसको लाइफ नै त्यति रहेछ तिमी त जस्ट माध्यम मात्रै त भन्यो आफूलाई ब्लेम गरेर के फाइदा गरे के अब अनि तिमीले कलेज चेन्ज गरेको म त डिप्रेसनमा गइहाल्यो नि त्यसपछि इलेभेनको एक्जाम पनि त्यस्तै गयो पछि साइकेट्रिस्टकोमा जान थाले पछि अलिअलि रिकभर हुन थालेँ गिटार चाहिँ म्युजिक नै साथी भयो प्लिज प्लिज आफूलाई सम्हाल एकदम याद आउँछ कहिले कहीँ एकदम राम्रो मान्छे थियो राम्रो मान्छेहरू धेरै रहँदैनन् भन्छन् नि मेरो ड्याडी पनि एकदम राम्रो मान्छे वैसिन्थ्यो तिमीलाई पनि कस्तो गाह्रो भयो होला नि है भइहाल्छ नि अब त त्यस्तो केही लाग्दैन युज टू भइसके मैले एउटा गीत लेखाएको छु आशिषको लागि कुनै दिन सुनाउला है तिमीलाई टिसु छ तिमीसित अँ छ इलाओ. मलाई होइन तिम्रो गाजल लत्ता त्यहाँ रहेछ खै एता हेर त के भयो ऊ तँ मान्छे गइरहेछ नि म हत्तारेर आइरहेको कस्तो नराम्ररी हात ठोक्यो कि तँसँग नै भयो त्यो मान्छेले हात हलाउँदै गइरहेछ हेरिसकेन तिमी चाहिँ हेरिरहे आउँथ्यो त म घरमा बस्नै मन छैन किन के भयो यति गएँ के गरेर बस्नु पढेर बस्ने नि म्याथ्सको इक्जाम कटाउनु परेन बरु प्लस टू पढेको भयो भने सकिसक्थ्यो होला हौ है तिम्रो त तिमीलाई त्यही जिडी कटाउनै चार वर्ष लाग्ला जस्तो भइसक्यो मिलनले मन नभएको बेला तिमीलाई पढाक्क पढाइ गर्यो क्या होइन अनि के भयो त अब यति म्याथ्स र सोसियल त हो नि के भयो तिमीलाई प्रेस होइन एक्जाम दिएर पनि के गर्नु के त्यसपछि के गर्ने केही थाहा छैन पहिला पो एउटा ड्रिम थियो दुवैजना युएस गइन्छ भन्ने थियो आई हेभ नथिङ नाउ तिम्रो ड्रिममा युएस र प्रेक्षा भाइ केही पनि छैन न कुरा गर्न बोलाएको होइन मलाई इट्स एमटी हाउटी लाइफ मम पनि केही बोल्नुहुन्न दुबैजना बस्यो टेबलमा खाना खायो कोही केही बोल्दैन ड्याड बितेपछिको दिनहरू इट्स तिमीलाई अहिले बल्ल फिल भयो कुरा पहिला पहिला तिमी प्रेक्षासँग हिँड्दाखेरि चाहिँ त्यत्रो घरमा मम्मी एक्लै हुँदा कस्तो हुन्थ्यो होला भन त त तिमी त खाना खाना पनि लक्ष्मीदीसँग कोठामै मगाउँथ्यौ त्यत्रो टेबलमा मम्मीलाई एक्लै खाना खाँदा चाहिँ कस्तो हुन्थ्यो होला लक्ष्मी दिदी हुनुहुन्छ त मम्मीको साथी तिमी पनि त मुभी हेर्छौ गेम खेल्छौ अरू साथीहरूसित घुम्छौ तिनीहरूले प्रेक्षालाई रिप्लेस गर्न सक्छन् लक्ष्मी दिदीले कतिजनाको रोल खेल्नुहुन्छ तिम्रो मम्मीको लाइफमा म के गरौँ त म आफै डिरेक्सन लेस भएर हिँडिरहेको छु मम्मीसँग कुरा गर सँगै बसेर खाना खाऊ पकाउन सकौला हेल्प गर टिभी हेरेर सँगै बसेर मम्मसँग मिल्छ भने अझ कहिले काहीँ घुमाउन लिएर जाउ घाममा बसेर सुनताला बदाम खाउ न त्यत्रो बगैँचा छ त्यो तिमीहरूको त्यसमा लक्ष्मीदीले मात्रै गोड्नुपर्छ भन्ने छ फुर्सदमा गएर गोठगाठ गर रमाइलो हुन्छ नि यार जतिखेर पनि कोठामा कुचेर को बसिरहेको छौ तिमी अलिअलि बाहिरतिर निस्क्यौ भने मम्म पनि यसै खुसी हुनुहुन्छ तिमीलाई पनि एक्लै फिल हुँदैन यसरी एक्लै बसिरह्यो भने त हेर डिप्रेसन हुन्छ तिमीलाई अब हामी नि अब जहिले आफ्नो बारेमा मात्रै सोध्छौँ कि आफ्नै खुसी आफ्नै रहर आफ्नै सपना ती मात्रै होइन म तिम्रो ठाउँमा भएको भए पनि यही सोच्थेँ हामीलाई कुनै पनि कुराको भ्यालु थाहा हुन त्यो कुरा नगुमाइ हुँदैन के, हाम्रो बानी नै यस्तै छ नजिकको तीर्थ हुन्छ भनेर त सुना खुसी हुनलाई पहिला आफैसित भएको कुरालाई प्रेज गर्न जान्नुपर्छ कि हामीले हजुरसित पढ्नलाई कुनै राम्रो किताब छैन केमा इङ्ग्लिस कि नेपाली जे भयो नि खोज्नुपर्छ तर म ल्याइदिउँला नभए किनेर नि ल्याइदिउँला नि अनि के, ला अन के, था के राम्र राम्र गर थाहा छ के गर्ने पेन्सिल लिएर पढ राम्रो राम्रो प्याराग्राफ हुन्छ नि अन्डरलाइन गरेर आ बसेको बेला मम्मीलाई पनि पढेर सुनाऊ कहिलेकाहीँ त साथी मलाई पनि हामी मानिस कस्तुरी जस्तै लाग्छ सुगन्ध आफैबाट आइरहेको थाहा नपाएर कता कता भौतारी रहन्छौँ अबले पनि आफूभित्रको कस्तुरी चाँडै भेटोस् र तपाईँले पनि हाम्रो शुभकामना है त तपाईँलाई आजको अङ्क कस्तो लाग्यो हामीलाई प्रतिक्रिया लेखेर पठाउनुहोला हाम्रो प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र शैली डट थिएटर वान एट जिमेल डट हो यस साथ चाहिँ हामीले नाटक रेकर्ड गर्दाका केही रमाइलो क्षेणहरू यसै नाटकको अन्त्यमा समावेश गरेका छौँ है आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम दुर्गा कार्की रविना थापा र सीमान्त बुढासेनीलाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढा र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै अहिलेलाई म विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्नुहोला नमस्ते साथीहरू सही थिएटर रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नटोगत निभाउन नजाँदा कुनै बेलामा मिठो सम्बन्ध पनि अमिलो भन्न पुग्छ मिलन र वर्षाको सम्बन्ध अब कसरी अगाडि बढ्ला थाहा पाउन मर्क खान्छु अनि बल्ल बल्ल भेट्टा लाइरहन्छ भन्दा है एउटा मात्रै भयो हाम्रोसँग स्क्रिप्ट त्यहाँनिर अर्को छैन कस्तो मिठो मकै है म <laughs> के गरौँ त अच्छा यस्तो लामो सासेन म के गरौँ त मकैको ढुसढुस आयो सारी अरे